हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा प्राविधिक मित्र राजसँगै तपाईँकै लोकसङ्गीतको सहायत्री मधिवस मगर पनि उपस्थित भइसकेको छु र्पण एक सय चार पाँच सँगै इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण र समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म उपस्थित हुन्छौ तपाईकै सम्झना सन्देश लिनको लागि त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले आज पनि खुल्ला गरिराखेका छौं शून्य सुपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला राखिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त घरबाट लगाएर तपाईँ सम्पूर्ण सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रमको आजको बसाइमा हामी भने लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमामा कुराकानी गर्ने प्रयत्न गरिराखेको छु र सम्पर्क विचेद भइसकेको छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ कार्यक्रमको आजको व्यवसायमा भने हामी लोकदौरी भाकाले कार्यक्रममा स्थान दिन्छौँ र तपाईँको त्यो थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ हामी कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट र कार्यक्रम अर्पण समर्पणको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ बजदुरको लागि अनि अनि अब यसको लागि मेरो साथीहरू भन्नुपर्दा सञ्जय सर सागर रबिन अनि सलिना प्रतिना बिना रबिना अनि लगायतको कार्यक्रम सुने सम्म लाग्यो नमस्कार ये बेला तनाव वाट्य नबिना आने भैया अपना आप मित्र समझना संदेश राखे बिना भैई फिर कोई मित्र हेलो हज नमस्कार हेलो हजार नमस्कार कोई मित्र होलीफोन संपर्क मानी करने प्रयत्न करू रज दुईजना मित्र संग्रका होना पाइन रे गड़ दिखाई राखक कोई मित्र होता टीफोन संपर्क में हेलो संपर्क विच्छेद भैस तक में आना चाह दुटा टेलिफोन नंबर हमने खुलाखू छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस रून्य छप्पन्न पांच तिरसठी तीन सौ तेतीस को त्रम में आने सकूँ और हमी बजाने लोक दोरी भागा मार्फत अपना आप घर पर लगा तब संपूर्ण प्रियजन मित्र समझना संदेश राखन सकूँ कोई मित्र हो टीफोन संपर्क हेलो मस्कार हजुर शान्तिजी आजको दिन के कसरी बिताइरहनु भएको छ नि खा हुन्छ कार्यक्रममा हुनुहुन्छ हामी एकछिन पछाडि एउटा लु दुरी भाएका बताउँछौँ त्यसमा अब तपाईँ के कसैलाई सम्झिन चाहनुहुन्छ हजुर सम्पूर्ण हुन्छ शान्ति श्रृङ्खलाको कार्यक्रममा पनि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 सम्झना मेरी को बने तनऊ्य सबिना सन्देश विदा कार्यक्रम अर्पण र समर्पणको आजको व्यवसायमा भने हामी लोकदोरी भएकालाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ हामी कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घरबाट लगाएर तपाईँका सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार हुनुहुन्छ भालुमाराबाट के मगर भन्नुभयो तपाईँ के गर्नुहुन्छ बसी बसा भन्नु पर्यो है अनि भालुमारातिरको नयाँ नौलो खबर के छ रोबिनजी हुन्छ आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ हजुर भालमारबाट रोबिन मगर भन्नुभएको थियो सम्झना सन्देश राखिराख्नु भएको थियो तर पनि विषयमा सम्पर्क विचित भइसकेको छ र तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने त टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन र तेत्तिसको मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर अनि आजको दिन चाहिँ के कसरी बिताइरहनु भएको छ तपाईँले सम्झना सन्देश राख्न सक्नुहुनेछ प्रेम मेरो भाइ रामलालको लागि अनि मलाई टङ्कराज भनेर चिने नचिने सम्पूर्ण हुन्छ टङ्कराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छ यति बेला कोरागबाट टङ्कराज तामाङ आउनुभएको थियो आफ्नो आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ सा टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि खाजा खानु भयो कि नै हाम्रो भएको छैन सन्देश चाहिँ कार्यक्रम सकिनेलाई कति हुनेछ हामी एकछिन पछाडि निकै नै एउटा मिठो लोकदोरी भएको बजाउँछौँ त्यसमार्फत तपाईँ कस कसलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कार्यक्रममा आउनुभयो खुसी लागि अलिन्छौँ नमस्कार यति बेला खुरखुरेबाट सन्देश पाण्डे आउनुभएको थियो आफ्ना आफन्तरिष्ट मित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँसँग कुराकानी हुन पाएन सम्पर्क विचेद भइसकेको छ कार्यक्रम अर्पण र समर्पणको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय पाँच मित्रहरूसँग इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु लगन गरेर विश्वको जुनसुकैको नाम हराएर पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा र उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार ताराजी कसरी बिताई रह बस बसो भारम में आजना सन्देश सकूर हजुर uh -huh. हुन्छ दादाजी कार्यक्रम सुन्दै गर्नुहोला कार्यक्रममा आउनुभयो खुसी लाग्यो छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ र आफ्नो आफन्त इष्ट मित्रलाई पनि सम्झना सन्देशहरू बाँडिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु कोही मित्र हुनुहुन्छ हेलो कोही मित्र हुनुहुन्थ्यो सम्पर्क विचेद भइसकेको छ कुराकानी हुनु नभए कोही मित्र हुनुहुन्छ फेरि पनि राजलीसारा गरिराख्नु भएको छ र उहाँलाई म कार्यक्रममा स्वागत गर्छु भने कोही मित्र हुनुहुन्छ फेरि पनि गइसक्नुभयो अरे कार्यक्रममा सुनिराख्नु भएको छ तपाईँ हिलोको फ्री रेडियो रेडियो अडफ एक सय चार थोल पाँच मेघासुमा र इन्टरनेट अनलाइनबाट पनि हामीले सुनेर साथ दिन सक्नुहुनेछ त्यसको लागि डब्लु डब्लु डब्लु डट रेडियो डट कम डट एन गरेर विश्वको जुनसुकै गुनामा रह्यो भने सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने लोकदोरी भएकालाई कार्यक्रममा स्थान दिन्छौँ र तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो कतिमा पढ्नु यसबारे यो, यो वर्ष चाहिँ विद्यार्थी जीवनको फलामै ढोका फर्ने तत्करमा हुनुहुन्छ अनि कतिको तयारीमा हुनुहुन्छ नियारीमा हुनुहुन्छ हुन्छ आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ सर्वप्रथम त हजुरलाई धन्यवाद अनि फोन उठाउने दादालाई मेरो घर परिवारलाई मेरो साथीहरू सुशीला सुकु सुन्त प्रवीणा अनि मेरो काका रामचन्द्र अनि मेरो दाई विराज भाउजू अनिसा अनि, अनि दाई अजय विशेष गरेर नवीन लामालाई हुन्छ रितुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला हेटौँडाबाट रितु लामा आउनुभएको थियो आफ्ना आफन्त मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको फे छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले सानो सुनिरहेको छ सा। फेरि एकचोटि भनिदिनुपर्ने हो वा, कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट के भन्नुभयो भूमिकाजी मकवानपुरतिरको नयाँ नर के कस्तो छ सुनाउनुहोस् हुन्छ भूमिकाजी कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ भूमिकाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने यति बेला मकनपुरबाट भूमिका आउनुभएको थियो र तपाईँ पनि कार्यक्रममा यस्तै गरी आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न र तपाईँलाई कार्यक्रममा मिठा मिठा लुगदोहरी भाकाहरू बजाएर तपाईँकै सम्झना सन्देश लिएर त थियो थकान थोड़े भाई भी मेटाने कोशिश करी थोड़े भाई मनोरंजन दिशा हमी सुनी राख्वे समुदाय में वास्तविक सामुदायिक रेडियो को पहचान दिलाऊन सफल रेडियो रेडियो अर्पण एक कार्यक्रम अर्पण समर्पण को व्यवसाय कार्यक्रम अर्पण समर्पण को व्यवसाय में फिर भी कोई मित्र होना समझना संदेश राख्ला वहां कार्यक्रम में स्वागत करो हजार नमस्कार कहाँ बा बोलते हुआ खोराकदेखि के भन्नुभयो खोराकदेखि अनिसा तामाङ खोराकबाट भन्नुभएको थियो उहाँको आवाज मैले सानो सुनिरहेको थिएँ र अब हुने कार्यक्रममा एउटा मिठो लोकदोरी भाका बजाउने बेला भएको छ राजन ठकुरी अनि लक्ष्मी न्यौपानेको काले साचुन जेल भन्ने लोकदोरी भाका अवक्रममा तपाईँको लागि हामी राख्छौँ र रा त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ योहो हो रेडियो अर्पण एक सौ चार उप्लो पांच मेगा हर्ज अर्पण सब का लगी सन का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 भूवा को चौरासी पूजा अ्रतबंद गर्ने दिन नजिकी सको पूजा सामग्री कई बंदोबस्त भाषा कह जाने होका चिंता लिने विषय नहीं हो पर्सा काली का पूजा सामग्री छ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 दुई सय एकहत्तर म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद अभी तक रेडियो आपने एक सौ सात थप्लो पांचमें दो रहे चाहिए यो छोटो व्यवसायको विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ डब्लु लगन गरेर विश्वको जुनसुकै गुणामा रहेर पनि साथ दिन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको आजको व्यवसायमा हामी लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँकै सम्झना सन्देशहरू पनि लिइराखेका छौँ र कोही मित्र हुनुहुन्छ स्वागत गर्न चाहन्छु हेलो हजुर नमस्कार हजुर नमस्कार रामबाट बोल्दै हुनुहुन्छ अनि तपाईँ के गर्नुहुन्छ सम्झना हुन्छ आरआरएमजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छ यति बेला भालुमारावाट्य आरआरएम आउनुभएको थियो र आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा बिदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो नमस्ते हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ खोराकदेखि अमिसा तमा घै भर्खर हाम्रो कुराकानी भएको थियो तर पनि टेलिफोन गडबड भएर ठ्याक्कै सम्पर्क विचेत भएको है अनि अमिसाजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले बसी बसो भन्नु पऱ्यो अनि खाजा खानु भयो कि नै खाजा भएको छैन पक्कै पनि सँगै हुन्छ होला है अमिसाजी आज तपाईँ र हाम्रो हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ पक्कै पनि तपाईँहरूको पनि त्यति हुन्छ होला जस्तो लाग्यो मलाई पनि हुन्छ अमिसाजी कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद हजुर रमेश mm दाजालाई -hmm. <coughs> <coughs> <coughs> <coughs> यति बेला खराक बाट्य अमिसा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ एकचोटि प्रयासले असफल भए पनि अर्कोचोटि प्रयासमा पक्कै पनि लाग्छ भनेर उहाँले प्रुभ गरेर देखाउनु भइसकेको छ कोही मित्र हुनुहुन्छ फेरि भने टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँसँग सम्पर्क विचेत भइसकेको छ र कोही मित्र अने तत्कालमा हुनुहुन्छ भनेर राजजीले सह गरिराख्नु भएको छ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको हामीले खुल्ला गरिराखेका छौँ तपाईँकै सम्झना सन्देश हामीले लिइराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ काप्री हजुर किन यति ढिला हो हुन्छ डेन्जर सम्झनाको दाई भाइजी र मेरो छोरी ठुलोजी सुजना पश्चिम चिजनको राधा छोरी अनि खले कुमानको आमा अनि यमुना बहिनी कृष्ण बहिनी सर हुन्छ मा, जी कार्यक्रममा आउनु खुसी लाग्यो यस्तै गरी आगामी श्रृङ्खला कार्यक्रममा पनि उपस्थित चौध गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला यति बेला मिलिजुली चोक खोलिसिमलबाट डेंजर काफ्री आउनुभएको थियो आफ्ना आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राखेर रा, बिदा भइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर राज्यले इसारा गरिराख्नु भएको छ र उहाँलाई म कार्यक्रममा स्वागत गर्छु किनभने हामी कार्यक्रमको अन्त्य पनि आइपुगेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्कार कोही मित्र हुनुहुन्छ भनेर राची रिसार गरिराख्नु भएको छ हेलो हजुर नमस्कार हुनुहुन्छ अलिकति तपाईँको आवाज मैले बुझ्न सकिरहेको छैन कहाँबाट को भन्नुभयो धनुजी तपाईँ के गर्नुहुन्छ कतिमा पढ्नुहुन्छ नि एसएलसी दिएर बस्नु भएको अनि कस्तो आयो नि तपाईँको एसएलसीको एक्जामको रिजल्ट राम्रो आयो हुन्छ आज कार्यक्रममा आउनु भएको छ धनुजी सम्झना सन्देश राख्न सक्नुहुनेछ हुन्छ धनुभव खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार उहाँ बिदा भएर गइसक्नु भएको छ र अन्तिममा कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले पक्की रेडिओ को नजिक बोले कार्यक्रम <laughs> समझना हुन्छ शान्तिजी कार्यक्रममा आउनुभएको खुसी लाग्यो अहिले भने छुटिन्छौँ नमस्कार यति बेला खोराकबाट शान्ति लामा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर इच्छा राखिएको छ हेलो नमस्कार हजुर कहाँबाट को हुनुहुन्छ खोराकबाट आशिष तामाङ आशिषजी आजको दिन के कसरी बिताइरहनु भएको छ तपाईँले हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद खोराकबाट आशिष तामाङ आउनुभएको थियो उहाँले सम्झना सन्देश राख्दा राख्दै सम्पर्क विचेद भइसकेको छ र उहाँको आवाज मैले सानो सुनिराखेको थिएँ र अनि कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको सय तिनजनसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लब्ल पाँच मेघासँग इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनकी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो तनौबाट नवीना कुराकबाट शान्ति लामा तनौबाट सबिना भालुमारा दार्खानीबाट रोबिन मगर कुराकबाट टिकराज तामाङ खुरकुरेबाट सन्देश पाण्डे भण्डाराबाट तारा प्रजा हेटौडाबाट रितु लामा कोक अमिषा भलमरा आर आर एम मगर आस्त करी मिलिजुली चौक रेंजरी काप्री रुराक शांति ला कुराक आशीष तांग रंतिम में फोन करने साथी होषा बाट मगर ने फोन कर फोन करने अभी फोन करने प्रयास करने तब धीरे धीरे धन्यवाद रोम मेरे आवाज लिडियो सीट समावधिक मित्र राजप्रति निक्क आभारिसू भे लोक संगीत को सहायात्री मदिवस मगर महेश काफ्ले र सीता थापाको सौतिनी आमा भन्ने लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलाबाट विदा हुन्छु नमस्कार